आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लूज उपन्यास लिएर आएका छौं यसको पाँच श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं गएको साता मन्त्री बिरामी भएकी थिइन् अब आजको साता के हुन्छ अगाडि सुनौ पृष्ठ एक सय बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको भाषन साँझ पार्वती दिदीको सबै कुरा सुनेर बाले रोगको अड्कल काट्नुभयो म्यानेन्जाइटिस भए जस्तो छ बा भोलि हेर्न जानुहोस् न दिदीले भने बा बोल्नु भएन आँखा छिम्म गरेर बस्नुभयो परेला भने बिस्तारै हल्लिरहे बिहानै कटासी जानु अघि बा खन्युको रुखमातिर साइकल अड्याउँदै उभिनुभयो एकछिन केही सोच्दै अनि ममता दिदीको आँगनमा पुग्नुभयो मैले बाला लुक्दै पछ्याएको थिएँ खन्युको रुख लुकेर हेर्न थालेँ मन्त्र दिदीका बाद दाम्लो बाँटिरहेका थिए बाद छेउमा उभिनुभयो उनले था पाए तर थाहा नपाए जस्तो गरे एकपल्ट बातिर हेरेर फेरि तनक्क आधा बनेको दाम्लो ताने ममतालाई कस्तो छ बाले सोध्नुभयो के भएको छ र दिरामी एक्कासीभित्रबाट हुमा निस्किन् र कराइन् केही गर्नु पर्दैन तिमीले आफ्नै नहौ एकपल्ट हेरौँ के हेर्छौ मलाई थाहा छैन तिमीले हेरेका कति मर्या छन् यहाँबाट गइहाल खेत खाएर सर्प झैँ ढाडिया त छौ कस्तो लिँडे डिपी हो बाका गोडा थरथरी कापी छोरी मरण लागि कि लाज लाग्दैन अझ तिमी लाजको कुरा गर्छौ आफ्नो धोती कुस्केको थाहा छैन मेरो छोरी भगवान्कै जिम्बा तिमीले के लछार पाटो लाउँछौ अनि बा केही बोल्नु भएन बाहिर निस्कनु भयो म फुत्त भागेँ बा फेरि खन्योको रुखमन्त्री र एकछिन उभिनुभयो रिसले साइकल थेसार्नु भयो राति ममता दिदीको आँगनमा झाँक्री उफ्रिरह्यो झाँक्रीको डरलाग्दो कुर्लाईबाट तर्सेर म निधाउनु पनि सकिनँ ममताका दिदीहरूलाई खबर पठाइदिनु पऱ्यो मध्यरात बाले भन्नुभयो बाबा माले झाँक्री उफारेरै भए बा भोलि आउँदा औषधि ल्याइदिनु होला दिदीले सुकेको सासमा भन्यो म लुकी लुकी खुवाइदिन्छु बाले दिदीतिर पुलुक्कै हेर्नुभयो बा बिहानै कटासी जानुभयो सभा आठ बजीतिर दिदी र म स्कुल जान हतार हतार बात खाइरहेका थियौँ अचानक ममता दिदीको घरमा शङ्खकर आयो रुखका हाँगा हाँगाबाट चराहरू भुरेर भुरेर दक्षिणतिर उडे शङ्खको आवाज सारा मटेर घुमेर फर्कियो हाम्रा हात अडिए दिदीले घुँडामाथि अड्याएको थाल भुइँमा पछारिन् उरी झैँ बाहिर दगुडिन् म अत्तालिँदै दिदीको पछि लागे आँगन छेउमा बकुल्ला झैँ टाउको तन्काउँदै आमा ममता दिदीको घरतिर निहालिरहनु भएको थियो मोसो लथपत्तेका अत्केला बिस्तारै काँपिरहेका थिए आमा एक्कासी दिदीको चित्कार निस्कियो आमाका गोडा लगलगी काँपे आमा का लरबरी लग का पिँढीमा थाच्च बस्नुभयो ओठ चपाउनु भयो यता दिदीका हिक्का छुटे उनी बौला झैँ ममता दिदीका घरतिर दगुरीन् दिदी, दिदी गोठनेर पुगिसकेकी थिइन् म पनि दगुडेँ खनेको रुखसम्म पुग्दा मेरो आँख खरो भइसकेको थियो ओठ सुक्का ममता दिदीको आँगनमा मौन मानिसको भिड गोलाकार थियो सबैका टाउका तल झुन्डेका थिए खेतको अग्लो आलीको डिस्कोमा उभिएर लाम्छाने बुढा आकाशतिर फर्काएर उल्टोसँग फुकिरहेका थिए उनका घाँटीका नसा बेसमारी तन्किरहेका थिए दिदी भिड छेउसम्म पुगिसकेकी थिइन् उनलाई भिडभित्र पस्न गाह्रो भइरहेको थियो म खनिउका जरामा पुगेँ जहाँ राता कमिला लस्करैभित्र पसिरहेका थिए बरुको उक्लिएर रा बिरामी ढुकुर चाहिँ तेर्सिएको आँखामा टुक्रोको बसेँ ममता दिदीको आमा पिँढीमा घोप्टो परेको चिज चाहिरहेका थिइन् ज्योतिषनी आमा छेउमै बसेकी थिइन् आफ्ना कञ्चर समाएर छेउमा मैले नचिन्ने अरू आइमै पनि थिएँ मेरो आँखा ताता भए चराजे भए एउटा मसिनो हिक्का निस्कियो ममता दिदी गोलाकार भिडको बिचमा लमतन्न थिएन् उ तानो बन्द थिए शरीरमा उही निलो सर्ट एक एकमुटो बाँधिएको कपाल उनको गोलो र गोरु अनुहार शान्त थियो पुक्क ग्याला साप्प भएका थिए अचानक उनको अनुहारमा कसैले सेतो कपडा उडाइदियो कुन्नी कसले हरिया बाँस पातसहित लतार्दै ल्यायो भर्खरै ज्योतिषले आमाले लिपेको भुइँमा दुईजनाले मन्द दिदीलाई राखे जुरुक्क उचालेर राख्दा मन्द दिदीको टाउको तल झुन्डियो शङ्खको आवाज सुनेर चारैतिरबाट मानिसहरू खेतै खेत्दा घुर्दै आइरहेका थिए हतार हतार लामिछानी बस्तीतिरबाट अछामी बस्तीतिरबाट थारू गाउँबाट भिड बढ्दै गयो पार्वती दिदी भिडबाट बाहिरिँदै गइन् उनी हिक्का हिक्का गर्दै थिइन् छेउमा उभिएको अछामी बुढाले आफ्काएज गर्यो दिदी गोठको छेउमा उभिन् अहिले भने गोठमा भैँसी थिएन दुवै बाँस सिँढी झैँ बाँधिए भर्खरै साइकलमा हुर्दै आएको थारूले मन्त दिदीका बालाई एउटा पोको दियो एकछिन अल्मलेर उनले त्यो पोको ज्योतिषी बालाई दिए ज्योतिषी बाले सेतो कपडा पटुका झैँ फनफनी फुकाए र बिचबिचमा लठी बाँधेर बाटो बनाए आठ नौजनाले कपडामा बाँधिएको लठी समाए झण्डा समाए झैँ कपडा परसम्म तन्कियो शङ्क फुक्दै लामी साने बुढो अघि बाटो समाएका मान्छेहरूले पछ्याए मूल बाटोबाट कपडाको बाटो अमौरी खोलातिर तन्कियो पहिलो कपडामा ढाके कि दिदी जुरुकको उचालिन् उल्टो बाँसको झार पर्ययाङमा ममता दिदीलाई बोक्ने एकजना मगरमामा थिए अरू त चिनिन सेतोबाट अगाडि पुगिसकेको थियो ममता दिदीलाई लैजाने बेला आमा चाहिँ एकपल्ट छाती चिरेर झैँ चिटछाएर डलिन् डा हाम्रै आमा भने अलिक पर कुसुमको रोक्ने राएर उभिनु भएको थियो ओडिरहेको पछुराले पटक पटक आँसु पुस्दै <laughs> पार्वती दिदीलाई पछि लाग्न कसरी दिएन भन्थे केटीले मलामी जानुहुन्न म खनेको रुखबाट तल झरे टाउको निवरार हिँडिरहेका रह मानिसका पछि लागे सबैभन्दा पछि अगाडि बारेको घिउको गन्ध भने मेरो नाक छेउसम्म आइरहेको थियो पालबजारका मान्छेहरू पनि ट्वाल परेर मलामीलाई हेरिरहेका रह थिए केहीले काने खुसी पनि गर्दै थिए मलामी अमौरी खोला पुगेपछि बेसमारी धुलो उड्यो पुल छेउ धुलोभित्र बायाँ हातमा अधुरो पङ्खा झुन्डाएर भागिरामा उभिएको थियो म छेउमै पुगेका बेला बुढो बर्बर आयो ऊ बन्देवी खैलिस बन्देवी खैलिस अनि बुढो पनि मलामीका पछि लाग्यो अमौरी खोलाको पुल लागेपछि सेतो बाटो पर सालका पत्रापोत्रीबाट वनतिर फुम्यो केटाकेटी मान्छे नआ कसैले मेरा कुममा समाएर भन्यो जङ्गलमा मसान लाग्छ म रोकिएँ मैले हेरिरहेँ मलामीको लस्करलाई बिस्तारै अँध्यारो बनले निदै गयो मलामीका पछि पो छिँडिरहेको भागीराम सालका पोथ्रापोत्रीले छेकियो टाढा टाढा वनमा शङ्कको आवाज गुन्जिँदासम्म म अमरी खोलाको किनारमा उभिरहेँ साइकलबाट बाले घर फर्किँदा बाटैमा खबर पाउनुभएछ ममता दिदी कहिले नफर्किने गरी गइन् साइकलबाट झर्दा पिँढीमा थपक कालो पोलिथिन ब्याग राख्नुभएको थियो त्यो ब्यागमा ममता दिदीका लागि औषधिका सिसी थिए बा अवेरसम्म माथिल्लो तलाको अँध्यारो कुनामा बसिराख्नुभयो फर्काँदा बाका आँकार रात भएका थिए यसरी अकालमै त नमर्नुपर्ने हो बाले अवरुद्ध गलामा आमालाई भन्नुभयो ममता आफू त गयन् सारा गाउँ रुवाएर गयन् म त मलामी पनि जान पाइनँ त्यसपछि बा अबेरसम्म मौन बस्नुभयो रेडियोको नाटक बटारिरहनु भयो धेरै बेर डुम्रीको रुखतिर आमा पनि रात परिसक्दा ममता दिदीको घर हेर्दै टोलाइरहनु भयो माथि आइज बाले बोलाउनु भयो झल्याँस आइपुग्छन् कि जस्तो लाग्छ आमाले बर्र झरेको आँसु साडीको सबकोले पुस्नुभयो कालले पनि असल मान्छे नै लैजान्छ थुक्क दिदी त ओछ्यानमै हिक्का छाड्दा छाड्दै मुर्छा परेजै पल्टेकी थिइन् म रातभर निधाउन सकिनँ जब म आँखा बन्द गर्थेँ ममता दिदी मुसुक्क आँस भोलिपल्ट स्कुल विदा भयो कक्षा ला ला को रोल नम्बर एकतिसमा आवाज दिने ममता दिदी रहेनन् दिउँसोतिर म पालबजार गएको थिएँ त्यहाँ पनि ममता दिदीकै कुरा भूतै लगेरै छोड्यो कोही आफूलाई धिक्कार थिए दशा लागेर भूत खोज्दै आइएछ औषधि नपाएर मरिन् बिचरी अर्कोले भन्थ्यो यस्ता कुरा सुनेर म पालबजारमा धेरै बस्नै सकिनँ हिजो ममता दिदीलाई लैजाँदा छरेको चामल अझै बाटोमा थियो त्यसबाट जोगिँदै खेतका आली हुँदै घर फर्केँ ममता दिदीको घर हुँदै आउने आँटै भएन मेरो साँझ फक खेतका डिलैडिर नर्कराउँदै हिँडिरहेका मगरमा हाम्रै घरतिर आए उहाँ आँगनमै थिए उनका आखा रात थिए चप्पल र गोडाभरि हिलो लतपत्तिएको थियो उनका ओठका काप कापबाट ऱ्याल निस्केको थियो ज्यान डुङडुङ्ती गनाएको थियो मसित बोलेनन् पिँढीमा थपक्क बसेँ दिदी गोठतिरबाट गोबर गनाउँदै आइन् उनको हातभरि गोबर लागेको थियो धुवा भरिएको आँखा बोकेर आमा भान्साबाट बाहिर आउनुभयो आज खुबै धोकेछौ त आमाले मलिन आवाजमा भन्नुभयो मगरमामा बोलेनन् गोठको गोरुले झैँ टाउको यताउता बटुरे बटारे मुख अमिलो बनाए दिदी हामी पापी हौ अचानक मगरमामा बर्बरा आए हाम्रो पाप पखालिन्न के गर्यो त्यस्तो मगरमामाले सुनाए ममता दिदीलाई गाड्न मगरमामालाई नै खाल्डो खना गराएछन् खाल्डो खन्दा थकाइ लागेर अलि परको सालको रुखमातिर थकाइ मार्न बसेछन् एकैछिनमा ममता दिदीलाई खाल्डोतिर लतािरहेका मान्छे गराएछन् खाल्डोलाई भिडले गरेछ मगरमा दगर्दै खाल्डो, खाल्डो, मगर खाल्डो छेउ खाल्टो भित्र कि ममता दिदीलाई देखेर उनलाई चक्कर आयो रे उनी भाउन्न भएर थचक्क बसेछन् होस त सबैले ममता दिदीलाई माटोमा पुरिसकेछन् थाहा छ दिदी मगर मामाले हिक्का थाम्न सकेनन् अलिअलि सास त चलिरहेकै थियो राति बा आँखा रात बनाउँदै गरिदिनु हो यो गवाहार पापीहरू ता बस्ने ठाउँ हो को को भो नकराउनु कि आमाले बाको हात समात्नु भयो बा आँगनको डिलमा उभिनुभएको थियो कटासीबाट आएर बाले हातगोडा पनि धुनुभएको थिएन आमाले पनि मगरमामाले भनेका कुरा सुनाइदिइहाल्नु भयो जिउँदै गाडेर बा आज जोडले गराउनु भयो दिनभर ज्वरो सुतेकी दिदी आँटीमा देखिन् उनका गलामा आँसुका सुकेका धर्सा देखिए यो सारा मोटेराका मान्छे अब मेरा लागि मरे बाको आवाज रुञ्चे भयो कुन दिन यिनले मेरा छोराछोरी पनि जिउँदै गाड्छन् थु राति बाली भात पनि खानु भएन कैयौँ घन्टा घ्यार घ्यार रेडियोको नाटक बटारेर बस बस्नुभयो मैले पहिलोपल्ट बाला यति रिसाएको देखेको थिए, डरले सुती चाहिँ गरेको निदाइहालेछु मसिनो खासखुसले मध्यरात म्युजेँ बा र आमाको ओछ्यानको सिरान लिएर लाल्टिङ बलिरहेको थियो आमाले बाको निधारमा पानीपट्टि लगाइरहनु भएको थियो कपडाको टुक्रा बाको निधारमा एकछिन राखेर रा। आमा फेरि टालो लोटामा डुबाउनुहुन्थ्यो मैले धेरै नकराउनु नसोच्नु भनेकै थिएँ आमाले मसिनो आवाजमा भन्नुभयो टाउको चढ छ त बा भएन सन्चो भयो एकछिनपछि आमाले सोध्नुभयो अलिअलि बाले थुकने थुक हिँड्नुभयो मैले खुच्सुक पल्लो पलङका बाला कोल्टे परेर हेरिरहेँ बाको सास अमरी खोलाको पानी चाहिँ सुसाइरह्यो मैले ओछ्यानमा छामछुम गरेँ तर अघिसम्म निदाइरहेको बिरालो कतै भेटिएन दिदी र म दुई दिनपछि स्कुल आएका थिएँ ममता दिदीको छझलको आएर दिदी, दिदी बाटामा तिनपल्ट रहेकी दिएँ तेस्रो कन्टिममा म झप्प छप्प निदाउँदै खोप्नु परिरहेको थिएँ ए ब्रिषबहादुर बाहिर जाऊ सरले भने किन सर तिम्रो दिदी आएको मैले ढोकातिर हेरेँ पिन्चे अनुहार लाएर दिदी पुन्टो लाउँदै बाहिर निस्केँ हिँड घर जाम दिदीले भनेन् म आकमा के हिँड के मलाई ज्वरो आयो म कोक्सा कोठामा छिरेँ सरतिर हेरेँ सरले पनि इसराले जा भने बाटोमा दिदी एक शब्द बोलिनन, अघि अघि हिँडिन् मैले पछ्याइरहेँ दुई बजीतिर अमोरी खोला पुगेपछि दिदी टक्क अडिन् खोला पारी घनास सालगारी थियो दिदीले मेरो हात समात्दै त्यतै जाम्पो पो भनेन् जान्न के मैले हात झट्काएँ दिदीले झट्काएको मेरो हात फेरि च्याप्पा समाउँदै मसिनोसरमा भनेन् एकैपल्ट जाम् न एकैपल्ट दिदीको रुन्ची अनुहारले जित्यो ल्याउका छोक्राले भरिएको घुँडासम्मको पानी टेक्दै म पारि पुगेँ दिदी पनि पछि पछि आइन् स्कर्टको तल्लो फेर पानीले रुझाउँदै मसिनो र साँगुरोबाट फन पनि रिङ्दै वन भित्रभित्रसम्म पुगेको थियो ठक ठक काठेचराले रुख ठुङ्गिरहेको थियो डरले काँपिरहेका हामी उराट र सन्नाटा भरिएको वनमा सराक सराक हिँडिरहेका थियौँ खतराकका एउटा लोखर्के झ्याङमा छिर्यो सालका रुखका फराकीलाई आँगा धुम्म पातले छाता झैँ सुकेका थिए कहिलेकाहीँ मात्र घामको धार रुखको फेद झरेजै देखिन्थ्यो मेरो हातगोडा बिस्तारै कमजोर हुन थालिसकेका थिए म काँत र अनुहार दिदीतिर फर्काएर बराबर आएँ दिदी नजाम हिन्न, नजिकै त होला नि वनमा न त कतै गोठाला छन् न त गाई भन्छी गोठालाले गीत गाए जस्तो मधुर आवाज कता कता गुन्चिरहेको थियो अल्ली पर पुच्छर फनफनी रिङ्गाउँदै एउटा ढेँडु अग्लो चालको रूप एउटा हाँगाबाट अर्कोमा हाम बल्ल देखियो ऊ त्यहाँ रहेछ जीवन दिदीले देखाएन मैले त्यतातिर हेरेँ शरीरभरि कमिला हिँडे चाहिँ पिड्का पिड्के उम्रिए डराएपछि यस्तै हुन्छ खनेको माटो नौ दिनपछि पनि उस्तै थियो पानी परेको थिएन त्यसैले होला बिस्नेरै कुनै जनावरले बिष्टाएछ गोबर चिहानमा फुटेका राता छुरा थिए र सँगै धुलाम्बे एक गुच्छा रातो रिबन गुझुल्टिएको थियो म कल्पना गर्थे, ममता दिदी बाहिर निस्केर टुक्रोको च्यान छेउ बसेकी हो फिजारेर आफ्ना कपाल तर ममता दिदी त कतै थिएन दिदीले आँसु थाम्न सकेनन् ममता मलाई नबिर्सिए साई भन्दै च्यान छेउ बसेर दिदी खुब रोइन् म पनि रोएँ दिदी अब जाम मैले दिदीको हात ताने अनि हामी घरतिर द गोऱ्यौँ बतासभन्दा छिटो अङ्गारीमा हरियो विष परिएको गोमाले लखेटिरहेछ भोलिपल्ट दिदी फेरि स्कुल गइजन् ज्वरो आएछ मलाई पनि जानु मन लागेन दिउँसोतिर अचानक चिर र चिच्याउँदै दिदी आफ्नो कोठाबाट बाहिर निस्किन् आमा र म पिँढीमा चिया प्याउँदै थियौँ जससँग भयौँ के भयो आमा कराउनु मन्दिरमा ममता बसेकी छ दिदी जगल्टा फिजाउँदै तल त गुलिन् आँगनमा उभिँदा उनका गोडा बेसबारी थिए ए त हेरकेछ भित्र आमाले मात्रै हेर्नुभयो मेरा नौराडी फतक्क गरे त बलियो सर जात आमाले अलिकति आठ बार दिनुभयो म लगलगी काँपेको गोडा लिएर माथि उक्ले जहाँ सन्तोषी माता थिइन् ठ्याक्कै त्यही कुनातिर गुजुप्पा अँधेर थियो मुटुसम्म चिसो फैलियो आँखा चिम्लाले अन्धाधुन्द लात बजारे कार्टुनभित्रको मन्दिर भुइँमा पछारियो मरेको मुसा चाहिँ हातमा झुन्ड्याउँदै माथिल्लो तलबाट हुर्याउँदै आँगनमा फर्ैदिए कार्टुन भत्कियो अगरबत्तीको पाकेट फुट्यो सन्तोषी माताको फोटामा घाम फिजारियो मुसुकको सन्तोषी माता मुस्किराएकी थिइन् आमाले आँगनमा पछारेका सबै चिज बोरामा खान्नुभयो सन्तोषी माताको फोटो अगरबत्ती घन्टी जा अमरी खोलामा बगाइदिए आमाले बोरामा सार्दै भन्नुभयो म बोरा, बोरा बोकेर अमरी खोलातिर दगोरे कमजोरीले यस्तो हुन्छ साँझ बाले भन्नुभयो यो पनि रात दिन रोको रहेछ फोटा पनि नयर भनेको मान्दिनँ आमाले भन्नुभयो दिनभरि ममताको फोटो हेर्छ जजरको आउँदो हुन्छ दिदी फेरि रोइन् भोलिपल्ट बिहान त बा पनि फोटो नै हेरिरहनु भएको थियो लामा आइकाडेर म उठेँ लौ बाले फोटा त कैँचीले काट्न थाल्नुभयो मैले ट्वालो परेर हेरिरहेँ फोटाको काटिएका दुई टुक्रा बाले एकछिन हेर्नुभयो म ओछ्यानबाट झरेँ यहाँ बाले बोलाउनु भयो बाले फोटोको एक टुक्रा मतेर बढाउनु भयो मैले लिएँ बाले दिएका टुक्रामा मन्त्र दिदी हाँसिरहेकी थिइन् फोटोमा मन्त्र दिदी हाम्रो छेउ उभिेकी थिइन् बाले छेउबाटै काट्नु भएछ जा बाले भन्नुभयो सुटुक्क अमौरी खोलामा बगाइदिएँ न तेरोरी दिदी फोटा हेर्दै रोइरहन्छे मैले टुक्रा जाँगेको गोजीमा हालेँ सुस्तरी भर्याङ ओर्लेर बिस्तारै कार्यक्रम सोती सम्वेक तपाईँले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेजिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुरीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेरणा एफएम र प्रतिद्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितनमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरङ्ग दमौलीको रेडियो भानुभत्त तनहुँको रेडियो ढोहर बाराही रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्पेक्ष हुँदै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटबल एफएम गुलमी को रेडियो रेशसुंगा कपिलवस्तु को रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हम्रो पाइला दैलेख को दुर्वतारा एफएम कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम कैलाली एफएम दांग को रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी रुलबुले एफएम जुमला को रेडियो कर्णाली हुमला रेडियो कैलाश और कालीकोट को रेडियो नया कर्णाली अथ श्रोति संवेक प्रसारण कर बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौँ अब यसैको बाँकी अंश वाचन सुनौ बाला स्ट्रेक्चरमा राखेर म तलतिर दगुराइरहेको थिएँ बाला एकदम पातलो होस् थियो बिहान पक्का बाका तालुमा नसा फेरि बहुलाएका थिए फाँफाँ गर्दा गर्दै बाको होस् रहेन कम्मर चोडियो बाले दारा किट्नु भएको थियो मरिहत्ते कसरी हेर्नु त भन्दै आमाले दुईचक्की ब्रुसेट खुवाइदिनु भयो आगोमा हिँडेर आए चाहिँ बाका पैताला एकदम रापिला थिए त्यस्तै ते निधार जता छामियो, त्यतै ज्यान त भट्टी झैँ रापिलो भित्रभित्र आगो हर सल्किए जस्तो अबेरसम्म मैले निधारमा पानीपट्टि राखिदिएको थिएँ पानीपट्टि एकैछिनमा सुत्थ्यो आमाले झ्यालबाट उज्यालो भित्र नआएसम्म बाका गोडा पानीले भिजाइरहनुभयो बाला बिहानसम्म होस् थिएन नत्र सोध्नुहुन्थ्यो कहाँलाई जान लागेको छ हौ स्ट्रेचरमा राख्दा खुब छठुराउनु भएको थियो गहिरो घाउमा तीको ठुटु ठोके चाहिँ दाँडा कटकटिएका थिए स्ट्रेचर तान्दै म गेटसम्म पुगेँ आमा पानीको बोतल बोकेर पछि पछि आउनुभयो बिहान एघार बजे नै घाम भइसकेको थियो हात छेउ आउला जस्तो जेठको घाम नभरबराएर के गरोस् त बाहिर गेटसम्म पुग्दा त बा हलचलहीन भइसक्नुभएछ बाढीले किनारमा पछारिदिएको मुडो चाहिँ हात कहाँ भने काँपिरहेका थिए बाला जता छोयो त्यति दुख्छ कसरी राख्नु भनन न भुइँ हल्लियो म थ्याच्च बस्न सकिनँ एम्बुलेन्सको ड्राइभर आयो ढोका खोल्यो तिस त नागेको होला नै निलो प्यान्ट र घिउराङको सर्ट लगाएको थियो कपाल घुङ्गुरिएको थियो बाका गोडातिर उभिँदै उसले भन्यो उताबाट उठाउनुहोस् बाको ज्यान दिनदिनै गरो हुँदै गएको थियो एम्बुलेन्सको बिचको लामो सिटमा राख्दा बाले बेसमारी अनुहार बिगार्दै फाँफाँ गर्नुभयो अनि शान्त आमा बाको टाउको काखमा राखेर एम्बुलेन्सको सिटमा टोलाउनु भयो म छेउतिरको सिटमा चुपचाप बसेँ टुई टुई टुई एम्बुलेन्स सुर्खेत रोडमा बेसमारी कुद्यो फटफाट सडक छेउ बिजुलीका पोल आउँथे जान्थे एम्बुलेन्सको मैलो झ्याल फराकिला खेत खेतबिचका ससाना घर केहीले मन तानेनन् बाको पीडाले निलो भएको अनुहारले लगाम लाएर मलाई आफूतिर तानिरहेको थियो बेला बेला आमा पछारिएको भङ्गेराको चुच्चु झैँ प्याक प्याक खुलेको बाको मुखमा दुई दिन थप पानी चुहाइदिनुहुन्थ्यो हु। बाको चुच्चिएको रुद्र घन्टी बिस्तारै हल्लिन्थ्यो आमा चोरौनाले रङ उक्किरहेका कर्कटपाठा जस्ता बाका ओठमा पानी हालिदिनुहुन्थ्यो हामी हु। नेपालगञ्ज जानला आमा बेला बेला बाका कानमा झुक्नुहुन्थ्यो टाउकाको हु। एक्सरे गर्न नेपालगञ्जको वीरेन्द्र चोकमा गाड़ी को थियो, पंक्ति गाड़ी कान का जाली चातीने गई हर्न बजाइ थे रिक्सा मोटरसाइकिल टागा को आवाज में एंबुलेंस टोटी भी थप चोक में हाथ बांधे उभि बीरेन्द्र को शालिक एकदम चुपचाप ट्राफिक पुलिस चिठी बजाई रखिए जेस् गाड़ी बिस्तारे एम्बुलेन्सला बाटो दिन था मेरा निधार में पसिना उम्रिने अड़ी को ट्रक के फालेकान धुआं को मुसल्ल बटारिदी आंथ्य र एम्बुलेंस का शिशा एम्बुलेन्स चिच्याउँदै तालोमा रातो बत्ती बाल्दै अगाडि घिस्रिरहेको थियो अगाडिका बाइकवाला पनि बाटो दिन्थे र एम्बुलेन्सको सिसाभित्र आँखा काट्थे सायद तिनले पनि देखे होलान् एम्बुलेन्सभित्र झोक्राइरहेका दुब्ला थकित र टिट लाग्दी एउटी बुढी आइमै पनि एउटा केटो जसको आशाको त्यहाँद्रो अझै छुटेको थिएन मैले कल्पना गरेँ यिनै घामले पग्लका सडकमा वतिपल्ट मुचुमुसु हाँस्दै गोल्ड स्टार जुत्ता लतार्दै हिँड्नुभएको होला तिनै लहरे सजिएका मिठाई पसलमा निधार पुस्दै ठन्डा प्याउनुभयो होला कतिपल्ट यस्तै चोकमा एम्बुलेन्सलाई बाटो छाडिदिनु भएको होला एम्बुलेन्स फनाक देब्रे मोडियो साँरो बाटोमा फनफनी घुम्दै एउटा ठुलो गेटभित्र पस्यो र थ्याचर गेटको निधारमा निला अक्षरमा लेखेको थियो ओम हस्पिटल पहाडबाट खसेको ढुङ्गो चाहिँ ढलपलाउँदै म बाहिर निस्केँ स्ट्रेचर खोज्न थालेँ हस्पिटलभित्र भेटियो कि बाहिर ल्याएँ बाहिर यताउता छरिएका मानिस कतै बेन्चमा त कतै कुनातिर खासखुस गरिरहेका थिए कसैले भने एम्बुलेन्सको खुल्ला ढोकाभित्र च्याउँथे जहाँ आमा बाको टाउको काखबाट उठाएर सिटमा राख्दै बाहिर निस्कन खोजिरहनु भएको थियो उठ्दा दुईपल्ट सुस्केर हाल्नुभयो ड्राइभर हुतिएर हस्पिटलभित्र बसेको थियो आएन आमा र मैले ठसठस कन्दै बाला फेरि स्ट्रिचरमा राख्यौँ एकका रातो पिसाब भरेको थैलो सँगसँगै लताियो बाको मुत्र थैलीमा घुसारिएको पाइपमा झट्का पऱ्यो भने मलाई डरले डस्यो म तारिँदै थैलो स्ट्रेचर मुन्तिर बाँधे जुन कोठामा स्क्यानर छ भनेर मलाई भनिएको थियो त्यहाँको ढोका बन्द थियो जहाँ बिल काट्नुपर्छ भनेर बुझाइएको थियो त्यहाँ दुई तिनजना मानिस चुम्िएका थिए अघिल्लो मानिस सिसाको चेपबाट भित्र केही सोधिरहेको थियो फनफनी घुमेको साँगुरो बाटोमा स्ट्रेचर तानेर ल्याउँदा मेरा काखी फैसकेका थिए फटट्ट घुमिरहेको पङ्खा मुन्तिर स्ट्रेचर अडाउँदै म भित्तासँग टाँसिएको बेन्चमा थचक्क बसेँ तलमाथि भइरहेको साँघुरो पेट र तलमाथि छरिरहेको रुद्रघण्टीले मात्रै लागिरहेको थियो बानिँदा हुनु भएको छ आँखा बन्द थिए भने निधार र गालाभरि पसिनाका दरका तातो हावा फालिरहेको पङ्खाले झन् पसिना थपिरहेको थियो आमा टोलाउँदै यताउता हेर्दै उभिनुभयो मतिर हेर्नुभयो मैले बस्नुहोस् भनेर इसारा गरेँ आमा लुरुक्क मेरै छेउमा बस्नुभयो काउन्टरमा पालो आयो स्क्यान गरेको बत्तिसै लाग्ने मैले आमालाई भनेँ आमाले पटुका फुकाल्नुभयो मैलेको सेतो पटुका पटुकाबाट कालो पोलिथिनको डल्लो झेक्नुभयो आमाले हजारवटा तीनोट हजारका तीनवटा र सयका दुईवटा नोट दुईपल्ट गन्दै मतिर बढाउनु भयो मैले लिएँ नोटसहितको हात काउन्टरभित्र छिराएँ नोट दिएँ बिल लिएँ एकैछिनमा पङ्खाको फ्याटफ्याटलाई चिर्दै बाको नामोच्चारण गरियो हर्षबहादुर मैले हतार हतार स्ट्रेचर सेतो र टल्कीको स्क्यानरमा स्ट्रेचर सहितको बाको टाउको भित्र पस्यो मुखमा हरियो पट्टी र आँखामा कालो चस्मा लगाएको मानिस सिटी स्क्यानरको छेउमा उभिएको थियो उसले बिस्तारै भन्यो आँखालाई असर गर्छ टाढा उभिनुहोस् आमा र म कुनातिर सर्यो मेसिन चल्यो आकाशमा बिजुली चम्के जस्तो झिलिक्क भयो साइकलका तिल्ला जस्ता रङ्गी बिरङ्गी बाका बाख छातीसम्म फैलिए ती मसिन प्रकाशका धाराता उता हालिए एकछिनमा मेसिन बन्द भयो मुख छोपेको मानिसले स्ट्रेचर बाहिरलाई जाने इसारा गर्दै थकिता आवाजमा भन्यो एक्सरे केही बेरमा तयार हुन्छ मैं स्टेचर लताते अगिक हलचलहीन बा मौन आमा पंखा को फट उकु मुकुशला भित्रे छोड़े म फुत बाहर निस्केंान भरभराइ बर अलिक मथिप हेन ही न सकिने एक दुई रुख उगि रख जो देखि थे एवं पत हल्ले तो मरी जाऊं मैं सुने थेगंज में तो गर्मी उड़ा उड़े काग न्यात ब्यात खसन रे मलम ली कता जाउँ के गरौँ सडक छेउका पसल पसलमा अङ्गुरका झुप्पा देख्दा म मलीन भएँ बाले मटेर छँदा कसरी अङ्गुर लैजानुहुन्थ्यो यही नेपालगञ्जबाट गोजीमा पन्ध्र रुपियाँ फेला परे एक पाउ अङ्गुर किनेर ऊ म हस्पिटलको ठुलो गेटभित्र बसेँ आमा बेन्चमै अढास लागेर निधाउनु थियो टाउको पछाडि ढल्केको थियो बा स्ट्रेचरमा उत्थान हो पङ्खाले उहाँका कञ्चट ओरपर जाङ्गेका कपाल बिस्तारै हल्लाइरहेको थियो दायाँ गोडा स्ट्रेचर बाहिर झुन्डिएको थियो मैले गोडालाई थप्पक स्ट्रेचरमाथि राखिदिएँ अनि आमाका कुम छोएँ जस्केँदेखि आमाले सोध्नुभयो के हो अङ्गुर मैले दिएको झुपाबाट आमाले एकजना अङ्गुर चुनाल्नु भयो र मिठो भने जस्तो मुख बनाउनु भयो फेरि दुई तिन दाना चुनालेर मिनरल वाटरले पखाल्नुभयो र बाछेउ पुगेर सोध्नुभयो अङ्गुर खानुहुन्छ बाले नाइ भन्दै टाउको बटार्नुभयो एउटा त खानुहोस् आमाले कर गर्नुभयो मिठो छ कि बाले मुख मगार्नुभयो अङ्गुरको रस्सी र दाना बचेराको खुल्ला मुखमा चारा खसे चाहिँ खस्यो बाले चपाउनु भयो ओठ वरिपरि जिरो फनाक घुमाउनु भयो अर्को खानुहुन्छ बाले टाउको हलाउनु भयो आमाले अर्को दाना मुखतिर बढाउनु भयो ठिक त्यही बेला काउन्टरतिरबाट आवाज आयो हर्षबहादुर एक्सरे तयार भए जस्तो छ म आवाज आएतिर दगुरेजै हिँडेँ सिटी स्क्यान <स्थार्था> <देखा स्था> हात परेपछि हामी कोलपुर फर्किन त तारियौँ एम्बुलेन्समा छिरेपछि आमाले टाउको काखमा राख्दै बाला सुनाउनु भयो अब हामी अस्पताल फर्किनेला एम्बुलेन्स सुर्खेत रोडमा बेतोड्दै दगुर्यो मैले झ्यालबाट बाहिर च्याउँदादेखि आकाशको पल्लो पुछारमा पुगेको घामको एम्बुलेन्सको छाया अगाडि परेको थियो र एम्बुलेन्स आफ्नै छाया कुल्ची दगुरी रहेको थियो एक अचम्मै भयो बादेउँसै घर आइपुग्नुभयो भएको साइकललाई अर्को साइकलले पछ्याइरहेको थियो बाले साइकल आँगनमा अडाउनु म तल झरेँ बासँगै आएको मानिसले पनि साइकल अडायो र एकपल्ट फनफनी घुमेर घरको यताउता हऱ्यो पढेस् कि खेल्दैछस् बाले सोध्नुभयो मैले केही पढेको थिइनँ बोलिनँ आमा खै मगर्नी भाइजुकोमा जा पानी लिए त म भान्सामा छिरेँ र काँचको लोटामा पानी छल्काउँदै गएँ र नयाँ मान्छेलाई दिएँ उसले हाँस्दै लोटासम्म आएर पानी गुटकायो ऊ त्यो कुसुमको रुखदेखि उतासम्म बाले इसारा गर्दै भन्नुभयो आँगनको बिचमा उभिएर हाकि म माथि ख्याप्प हत्केला अड्याउँदै दे। उसले यतातिर हेऱ्यो हिँड्नुहोस् एकपल्ट सबै देखाउँछु बाले भन्नुभयो बाघ गोठतिर लाग्नुभयो र बाले गोठ अगाडि उभिएर केही भन्नुभयो अग्ला र लहरै उभिएका मेवाका रोकमनतिर खेततिर लाग्नुभयो मान्छे यताउता हेर्दै पछि लाग्यो के गर्न लागेको हो मैले आँगनमा उभिएर हेरिरहेँ बेला बाघ खेतका आलीमा उभिएर दायाँ हातले अल्ली पर इसारा मानिस बागको नजिक आएर केही सोध्थ्यो बा निमको रुख पछाडि छेकिनु भयो अलिबेरपछि आमा आइपुग्नु भयो यताउता चियाउँदै आमाले सुस्केर हाल्नुभयो थाके झैँ पिँढीमा थात्छ बस्नुभयो दुइटा साइकल छन् त खोइ को नयाँ मान्छे आछन् मैले त चिनिनँ मैले चप्पल खोज्दै भने तिनलाई लिएर खेततिर जानुभएको छ आमाले फेरि साइकलतिर हेर्नुभयो मैले डेरीको छेउमा चप्पल भेटेँ जा त गाई गोरु आइसके आमाले भान्सातिर छिर्दै भन्नुभयो पाहुना पो हुन् कि दाल बसाल्नु पर्यो म कुदेँ लौपाल बजारमा त कत्रो भिड हो सबै मानिस पसल अगाडि उभिएका थिए भिडमा उमा दिदी र दैलेखिसाजी पनि थिए तिनले घाँटी तन्काइ तन्काइ कटासित हेरिरहेका रह थिए म पनि भिडमा उभिएँ भागीराम थु पनि छक्क परिरहेको थियो कुन्भन्दा अग्लो हात्ती ढलक ढलक पालबजार आउँदै थियो मेरो पहिलोपल्ट हात्ती देखेँ हात्तीको टाउ कुनेर एउटा दुब्लो मानिस बसेको थियो सुशेली हाल्दै उसले पालबजारको बिचमा हात्ती रोक्यो म दुई मानिसको पछाडि छैलिएँ टर्पो लाग्यो त कस्तो हो हात्ती पनि भोर्लाका पात जस्ता कान घरका खामा जति मोटा खुट्टा ठाउँ ठाउँ खुम्चिएको र झोल्लिएको खरानी रङको छाला बाहिर निस्केका सेता र लामा दाँत गहिरो आँखा हात्तीले सुण माथितिर फर्कायो पानको पात झैँ लाम्चो मुख अलिकति उग्रियो म झन तर्सेँ सुनेको थिएँ हात्तीले भेट्यो भने एउटा गोडाले च्याप्छ र सुणले तान्छ मान्छेलाई त दुई चेरा नै बनाइदिन्छ उमा दिदीले डराउँदै पाँच रुपियाँको नोटको चुच्चाले हात्तीको सोण छोइन हात्तीको ज्यान थर्थरायो सुण पनि बटारियो आम्मै उमा दिदी पछाडिउँला झैँ उछिटिन् दात देखाउँदै सबै गलल्ला न उमा दिदी रातो अनुहार बनाएर रा आफ्नो दोकान अगाडि उभिन् मान्छेहरूले हात्तीको खुट्टामा एक दुई पाँचका नोट फाले फुत्त फुत्त धेरैले हात्तीका मोटा खामा जात्रा पछाडिको खुट्टा छुँदै अलि पर उभिएर रमिता हाल्न थाले हात्तीको टाउकाको छेउ बसेको मानिसले हात्तीको पेटमा झुन्डेको रस्सीको भर्याङ टेक्दै बिस्तारै तल ओर्लियो उसको जङ्गलिङ्ग कपाल र कपड़ा कपडाभरि धुलै धुलो थियो राम राम ऊ पहिला दात देखाउँदै हाँस्यो उसले सबै पैसा सोहर्यो सर्टको माथिल्लो टाँक खोल्दै पैसा कोज्दा उसको पेट फुले चाहिँ भयो अनि हात्तीको सुण सुमसुमा फेरि रस्सीको भर्याङ समाउँदै हात्तीबाट माथि उक्लियो पछाडिको मसिनो पुच्छर हलाउँदै हात्ती पछा पहाडीपुरतिर हात्तीका पैतालाका छापलाई घोप्टो पारेर सबैले डोगे उमा दिदीले एक पाइला माटो सोह्रेर प्लास्टिकमा राखेन् अरूले पनि त्यसै गरे लक्षणको हुन्छ भनेर हात्ती पुग्यो होला थारू गाउँमा कुकुरहरू एकनाश भोग्न थालेँ हात्ती हेर्दा हेर्दै गाई गोरु त घरतिर लागिसकेछन् लक्षीको हुन्छ भने त माटो म मा पनि लैजान्छु मैले सोचेँ तर सोहोर्न लाज लाग्यो दगोर्दै पालबजारभन्दा पर पुगेपछि लाज गयो हात्तीको चाख्लो पद चाप लिएर सर्ट खोलेँ माटो राखेर सर्ट कुटिरो पारेँ अनि करङ मर्काउँदै घरतिर त कुरा अलक्षिणा मसान भान्सामा आमा पटर कराईको मकै झेकराउनु भयो कस्तो नाङ्गै हिँडेको लुगा कहाँ फालिस मैले लच्छिन ढोका छेउ थपक्क राखेँ मेरा करङ देखेर दिदी हाँसिन् लच्छिन हुन्छ अरे म हाँसेँ हात्तीले टेकेको माटो ल्याएको मुर्दार सर्टमै पोको पार्नुपर्छ त बाली मात्र हेर्नुभयो बोल्नु भएन अगेनामा आगो धिप्तीपाइरहेको थियो छड्केर खसेका भातका सीता अगेनामा डडिरहेका थिए बीचबीचमा जलिरहेका कोइला चड्किन्थे आँधी हुरीपछिको रुख जस्तो सबै मौन थिए अर्को सर्ट भिरेर लुसुकमा उत्तरपट्टिको भित्ता छेउ बसेँ र डेस्सेँ काँसको थालमा भातका केही सिता छरिएका थिए बाले चराले जाँ सबै टेप्नुभयो अगेनामा औँलाका टुप्पा पखाल्नुभयो तिर्कामा शान्त बसेर दुवै गोडा आगोतिर पिँढौला फर्काउनु भयो घर हेरिसके मर्दै गएका गोल चिम्टाले चलाउँदै बाले भन्नुभयो पचहत्तर हजारमा कुरा मिलला जस्तो छ के भनेको होला यस्तो मैले केही बुझिनँ शुक्रबारको सायद पार्नुपर्ला बाली गढेर आमाको अनुहार हेर्नुभयो आमाले काँसको थाल आफूतिर तानिसक्नुभएको थियो पनि उसले एक चोइलो भात काट्दै थालमा राख्नुभयो र भन्नुभयो बल्ल तल्ल नचुइने घर भनिएको छ त छोड्न नहुने के गर्थेस् त बाले भन्नुभयो यहाँको माटोमा पाप भरिएको छ आज भने आमाले काँसको थाल मतिर धकेरिदिनुभयो बाफ उडिरहेको तरकारी र भातभन्दा पनि मेरो ध्यान बाको कुरातिर थियो जमिन हो आमाले भन्नुभयो यसरी बेच्न त नहुने हो त्यो कटासे जस्तो बजारको पनि कुनै भर हुन्न बसाइँ चर्नै परे सुर्खेत चरेको भए हुन्थ्यो व्यापार गरेर पैसा कमाएपछि किनौँला त सुर्खेतमा आफन्त छन् भनेर के गर्ने तिनीहरूले धेरै उधारो लान्छन् उधारो दिएन भने भोलिपल्टदेखि थुक्न थाल्छन् व्यापारीले कहिल्यै आफ्नो ठाउँमा व्यापार गर्नु हुँदैन व्यापारको पनि के भर आमाले दिदी मलाई पालै पालो गर्नुभयो व्यापारी भएन भने यिनी के खाल यिनलाई पढाउने हो पढाइ भनेको ठुलो रुखको ओत हो झरी होस या घाम त्यसैले ओत दिन्छ खेच्छ भनेर के गर्ने म आफू जोत्न पनि सक्दिनँ अब बाली मात्रै हेर्नुभयो जमिन राख्यो भने यसले पनि पढ्दै पर्दैन खेत जोत्छ केतालो हुन्छ हुर्क्यो भने मेरा आमाले केही राखिदिनन् भन्छ आफैले गर्छ खान्छ हामीले त हिँड्न सिकाइदिने हो लोड्छ उठ्छ हिँड्छ अहिले सिर्ने हो र आमाले यति भन्नुभयो सोध्ने बेला टुकेको उज्यालोमा बाली सोध्नुभयो सामान लैजान कति लडिया चाहिएलान् दुई तिनवटा त चाहिएलान् के त्यसपछि कुनै आवाज आएन मलाई भने रातभरि निद्र लागेन आकाचिमले कसरी छाडिएला यो मोटेर अघिसम्म छलफल भएको थियो के के लैजाने कालो बाकस सिरप डस्ना भाँडाकुँडा नागरिकता हाम्रा चिना तेरे नाम भेटेनन् ना, जो हामीसँग साथ लाग्थे मेरो मनच्याति हो के के छाड्ने अमौरी खोला डुम्रीको रुख यो घर यो गोठ लहरी मेवाका रुख पञ्चेगोरु लक्ष्मी गाई आँगनको घन्टी फुल यी मलाई मत सब जस्तो जो कटासे सब तर सब अटाने झोला मसंग थे मधुर टोकी को उजालो भित्ता में पहले दर सायद चंद्रमा पहाड़ी पूर्व घूम निस्कि कुकुर भुक रखा के डुमरी को रूप में एकनाश झौंकरी के सुशी लाली रखा खूब सोचे बस सरदा लैजाने तो रहा रहे सब थोक छुट्ता रहे मटेर छाड्ने दिन साइटमा भएको हिँड्नुहुन्न भनेर हामीले बिहानै भात खाइरहेका थियौँ तोरीको साग मासको दाल र बासमती चामलको मग मगाउँदा बात खाना खाँदा कोही बोले त मरिजाउँ सबै अघिरा अगाडि थियौँ सबैको अगाडि बाफ उडिरहेको भात पञ्ची गु बेला बेला कराउँथ्यो आवाज सुनेर आमा टोला हुनुहुन्थ्यो म जुटो थाल लिएर बाहिर निस्केँ मगरमामा पिँढीमा टुप्रुक बसेका थिए आँसीको तीको चुच्चाले भुइँ कोतरिरहेका थिए हाँस्दै सोधेँ भात खानु भयो भान्जा अँ रक्ष थालमा राखेर म मगरमातिर फर्केँ उनले कम्मरको खुर्पेटो फुकाले यहाँ आउनुहोस् त यो खुब मनपर्छ होइन अँ चिसो हात जाँगेको पिततिर दसार्दै म उनी थियो उबी लैजानुहोस् म झस्केँ यस्तो खुर्पेटो मलाई शरीरमा हर्षका मसिना काँडाहरू उम्रे म उनी नजिक पुगे, उनको पसिनाको अमिलो गन्ध मेरो नाकमा पुरापुराबाट स्वाट्ट पस्यो उनले खुर्पेटो मेरो कम्बर नजिक पुर्याइदिए मैले गरौँको खुर्पेटो आफ्नो हातमा लिएँ यो चिनो हो अब मलाई बिर्सिन पाउनुहुन्न मगरमाबाले हाँस्दै भने बाहिर निस्कनु भयो बाले खुर्पेटो देख्नुभयो भने डरले म खुर्पेटो छातीमा टाँसेर माथि उक्लेँ बनाइङमा घन्टी फुल्ली मेरो पिँढोला छोयो र हलियो माथि लहरै बाँधिएका कपडाका गुन्टा मध्ये एउटा गुन्डामा नदेखिने गरी खुर्पेटो कोसारिदिएँ मुनितिर बा र बगरमामा मौरी जे भुनबुनाइरहेका थिए म एकछिन घरका कुना, -कुना हेर्दै टोलाएँ बिहानै आमाले लक्षणका लागि कुना कुनाबाट खुरान बढाइदिनु भएको थियो म तल झर्दा ज्योतिषीबा पनि आइसक्नुभएको थियो हातमा तातो चियाको स्टिल ग्लास खेलाउँदै बासँग भुनबुनाइरहनु भएको थियो उहाँले त हो सायद हेरिदिएको शुक्रबार हेर्नुहोस् एक पन्ध्रमा राम्रो साइद पर्या छ ठिक एघार बजी घाम डुम्ब्रीको टुप्पिनेर झल्केको थियो ज्योतिष नै आमा र मगरने बाजु सँगसँगै आँगनमा झुल्किए सबैको अनुहार मलिन्थ्यो रुला रुला चाहिँ गर्थे थपिनी फुपू पनि राउकोलाई रातो पछेराले छेक्दै खेतै खेत आँगनमा आइपुगिन् जो पनि आउँथे ठिङ्ग बित्थे कोही बोल्दैनथे चुपचाप आमालाई हेर्थे आमा पिलपिल गर्दै भित्र बाहिर गरिरहनु भएको थियो मैले यसो आए भान्सा कोठामा दिदी अगेना लिपिरहेका थिइन् आमा चिया पकाउने फ्राइबिन बोकेर बाहिर निस्कनु भयो मगर्नी माइजुले आमाको हातबाट खोस्थे भनेन् खै दिनुहोस् म माझिदिन्छु आमा फेरि भान्साभित्र छिर्नुभयो आमाका निधारमा चिटचिट पसिना थिए गोठमा पञ्चे गोरु गरायो हतारिँदै आमा बाहिर निस्कनु भयो र भन्नुभयो कसैले पराल हालिदेऊ त म गोठतिर दगोरी गोठमा पञ्चेगोरुर र लक्ष्मी गाई दाम्रो चुडालुला चुणालुला झैँ गरी घाटी तन्काइरहेका थिए बेला बेला आफ्ना सिंह भित्तामा जोत्थे छातीभरि पराल बोकेर म पञ्चेगोरुका काला र गहि आँखा अगाडि उभिएँ घुर र पञ्चेगोरुले आफ्नो टाउको नछायो हरिया झेँगा बनबुनाइरहेको भुइँमा पराल छर्किदिएँ पञ्चेगुरुले पराल चपायो बुढो पञ्चेगुरुलाई तिन वर्ष अघि सालगारीमा बाघले चिथोरेको थियो शरीरका सेता टाटा राहता भएका थिए मध्यरात ढलपलाउँदै घर आइपुगेको थियो त्यसपछि यसले खेत जोत्न सके थारू गाउँबाट रागा ल्याउन थालेका थियौँ पञ्चगोरु बुढो भइसकेको थियो लक्ष्मी गाई हामीलाई दुध दिन्थी एक बेतपछि त यसका दुध पनि सुक्छन् हामीले छोडेपछि उनले के गर्ला पञ्चगोरु फेरि करायो कुसुमको रुख लिएर लडिया धुलो उडाउँदै आइपुगेका थिए अगाडि धनीराम थियो म घरतिर द गोरेँ आमा लडिया आइपुग्यो अनि घरमा हतार सुरु भयो बाह्र मगरमामा भर्याङ उक्लिनु भयो दिदी र आमा पान्छा कोठामा लडिया अड्याएर धनीराम पनि आँगनमा आइपुग्यो आगो लाग्दा जलेर झन कालो भएको बाकस उसालेर बाह्र मगरमामा तल झर्नुभयो बिचमा रामले आफ्नो हात दियो वा फेरि माथि उक्लिनु भयो म पनि सानो गुन्टो बोकेर लडियातिर गएँ लडियामा सामान भरिसकेको थियो केही त छुटेको छैन आमा बुढो डुम्ब्रीको रुख छ उभिनुभयो कसैले उत्तर दिएन सामानले लडिया भरिए धनीरामले चप्का हिर्कायो रागाा हिँडे धुलो उड्यो बिदा गर्न आएका सबै गोठतिर लागे आँगनमा उभिएर मैले माथिल्लो तलातिर हेरेँ खाली देखिन्थ्यो घर कस्तो निनाहरू ब्युटी डुम्री बेलौती किम्बू अमिलो र मेवाका रुखसँग आँखा छल्दै म गोठ लिएर पुगेँ गोठमा गाईगोरु कराइरहेका थिए लौ अछामी पनि आइपुगेँ ती अछामबाट मधेस चरेका थिए कुममा छाता अड्याएर दौरा सुरुवालमा चिटिक्क परेका ती अछामीको हातमा चाँचो राखिदिँदै आमाले आँसु भरिएको आवाजमा भन्नुभयो अबदेखि घर तपाईँको भयो बडो दुःख गरेर बनाएका हुन् ख्याल राख्नुहोला अछामी एकछिन टोल केही बोलेनन् आमाले लडिया चढ्नु अघि सबैलाई सबैले हात जोड्दै भने हामीलाई नबिर्सन होला है आमाको आँखाबाट बरबरी आँसु खसे ल त दिदी ढोगे है मगरमा म अलिकति निहुरिएँ अनि साइकल डोरे रहेका बालाई नमस्ते गर्दै भने लौत बेना, यो मटेरा आफ्नो भन्ने हजुर नै हुनुहुन्थ्यो नमरे फेरि भेटौँला बाले हाँसे छै गर्नुभयो हुत्त उफ्रिएर साइकलमा चढ्दै अघि लाग्नुभयो म लडिया उक्लिनै लालेको थिएँ अचानक मेरा गोडानेर बिरालो पुर्लुङ्ग पल्टियो म करा आमा बिरालो बिरालो खुब दुब थियो ठाउँ ठाउँबाट रौँ झरिसकेको थियो श्रुति सम्बेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विधान छ विधा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्बेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ इमेल ठेगाना सातौ श्रृंला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृंखलामा अर्को कुनै गते वाचन हुने नै छ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत किमिरी विदा चाहन्छौ शुभरात्री चा।